इन्टरनेट टन मा मा एक माओवादी पौडेले नेकपा माओवादी राजतन्त्र बिउताउने खेलमा लागेको आरोप लगाउनु भएको छ चितवनको भरतपुरमा बिहिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले पूर्व राजा ज्ञानेन्द्र सँग सहकारी हुन माओवादीका अध्यक्ष मोहन वैद्यको अभिव्यक्ति त्यसैको प्रमाण भएको दावी गर्नु भएको छ पूर्व राजासँग सहकारी हुन सक्ने भन्दै हिँड्नु लोकतन्त्र विरोधी अभिव्यक्ति भएको उहाँको भनाइरहेको छ वर्तमान संकटको एकमात्र विकल्प संविधान सभाको चुनाव भएको भन्दै एमावधि नेता पौडेलले दलहरूबीच सहमति गराउन सरकारले तत्काल पहल थाल्नुपर्नेमा जोड़ दिनु भएको छ उहाँले असन्तुष्ट दलहरू सहभागी हुने निश्चित भएमा सहमतिका आधारमा चुनावको मिति केही फेरबदल गर्न सकिने प्रश्न पार्नु भएको छ भित्र देखिएको विवादबारे पत्रकारले सोधेको प्रश्नमा नेता पौडेलले ठूलो पार्टीमा केही समस्या रहनु स्वाभाविक भएको बताउनु भएको छ नाराणी नदीको बाढ़ी फेरि बढ़ेको छ जल तथा वर्षा मापन केन्द्र देवघाटका अनुसार अहिले पानीको स्वत आठ सय से पैंसठी सेन्टीमिटर पुगेको छ मर्साङ्की नदीमा आएको बाढ़ीले गई राती एक बजीबाट नदीमा निरन्तर पानी बढ़िरहेको मापन केन्द्रका कृष्ण बहादुर अधिकारीले जानकारी दिनुभएको छ त्यस्तै कालीगण्डकीमा पनि बाढ़ी बढ़ने गएकाले नारायणीको बाढ़ी थप बढ़न सक्ने अवस्था रहेको जलमापन केन्द्रका पूर्वानुमान ले जनाएका छन् नारायणीको बाढी बढ्दै गएपछि जिल्ला विपद व्यवस्थापन समिति चितवनले नदी किनारका बासिन्दालाई सतर्कमा अपस्तमा रहन आग्रह गरेको छ समितिका स्रोत व्यक्ति बलराम लोइटीले बाढ़ी बढ्दै जाँदा पश्चिम चितवनका मेगौली र मंगलपुर गाविसमा प्रभाव पर्न सक्ने खतरा रहेको जानकारी दिनु भएको छ सो क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न घाँस द्याउरा गर्न नजान आग्रह गरेको छ उत्तैलाका प्रहरी काले नदी किनारका स्थानीयलाई सुरक्षित स्थानमा जान माइकिङ गरिरहेको छ चार दिन अघि पनि नौ सय पानीको सतह बढ़ने गरी बाढ़ी आएको 오티오 चितवन जिल्ला अदालतबाट गएको आर्थिक वर्षमा तीन सय सम्बन्ध विच्छेदका मुद्दाको फैसला भएको छ अदालतमा परेका चार सय सम्बन्ध विच्छेदका मुद्दा मध्ये तीन सय मुद्दा फैसला भइसकेको र चौनवटा मुद्दाको फैसला हुन बाँकी रहेको अदालत श्रेष्ठदार दिनबन्धु ब्रालले जानकारी दिनुभएको छ अघिल्लो आर्थिक वर्ष दुई हजार अडसठी उनासप्तरीमा तीन सय बैसठीवटा मुद्दा दर्ता भएकोमा तीन सय मुद्दाको फैसला भएको थियो हुने भएकाले हिंसामा परेका र छिटो विवाह गरेकाले विभिन्न समस्या भोग्न बाध्य भएका महिलाहरू सम्बन्ध विच्छेदका लागि आउने गरेको श्री बरालले बताउनु भएको छ सम्बन्ध विच्छेद गर्नेमा बीस तीस वर्षका बढ़ी सम्बन्ध विच्छेदका लागि आउने अधिकांश महिलाको उमेर सत्रदेखि पैतालिस वर्षको रहेको देखिएको छ त्यसमा बीसदेखि तीस वर्ष उमेर समूहका सबैभन्दा बढ़ी रहेको जिल्ला अदालत चितवनका श्रीदार दिनबन्धु बरालले जानकारी दिनुभएको छ मुद्दामा श्रीमानको खाना लाउन को गरे को जस्ता कारण कूटपीट का का करे आप वैदेशिक रोजगारीवाट फर्क श्रीमान वैदेशिक रोजगारीवा फर्क महिला पारिवारिक समझदारी निर्माण होना न सबंध विच्छेद का आने बाल जानकारी द्वेश नारायणगढको बालकुमारी कन्या उच्च माविमा पठन पाठन पुनः ठप्प पा भएको छ विद्यालय व्यवस्थापन समितिले निष्कासित शिक्षिकाहरूको मागलाई सम्बोधन गर्न आनाकानी गरेको भन्दै आन्दोलित शिक्षिकाहरूले विद्यालयमा तालाबन्दी गरेपछि पठन पाठन ठप्प पा भएको हो पटक पटक चरणबद्ध आन्दोलन गर्दा पनि माग सुनवाई नभएपछि शिक्षिकाहरू फेरि आन्दोलित बनेका हुन् शिक्षिकाहरूको आन्दोलनमा विभिन्न राजनैतिक दलका महिला अगुवा महिला अधिकार तथा संघ संस्थाले समर्थन जनाएका छन् खरेलको समय जगत्तोमा संयुक्त संघर्ष समिति गठन वा गठन सोही संघर्ष सो समितिको नेतृत्वमा आन्दोलनलाई अगाडि बढाइएको निष्कासित शिक्षिका मिरारिमालले जानकारी दिनुभएको छ यसअघि विद्यालय व्यवस्थापन समितिले गत वैशाख तेह्र गते विगत दश वर्षदेखि कार्यरत छजना शिक्षिकाहरूलाई विना कारण पूर्वाग्रह ढंगले निष्कासित गरेको थियो चितवनमा एम्बुलेन्स सञ्चालनमा व्यापक दुरूपयोग भएपछि एम्बुलेन्स आचार संहितामा कडाई गरिने भएको छ प्रमुख जिल्ला अधिकारी एवं जिल्ला एम्बुलेन्स सञ्चालन समितिका संयोजक नरेन्द्र राज शर्माले एम्बुलेन्स सम्बन्धी निर्देशिका र आचार संहितालाई कडाईका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ चितवनमा सञ्चालित एम्बुलेन्सहरूले दिने सेवा सुविधा शर्माले अब पनि मापदण्ड र निर्देशिका विपरीत एम्बुलेन्स संचालन गरेको पाइएमा अनुगमन गरी कड़ा कार्यवाही गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ नल प्राचीको रांका चोली गाविस र धुर्कोट गाविसमा आइतबार गएको पैह्रोमा परिवस्थापित भएका घर परिवारमा खाद्यान्न अभाव हुन थालेको छ खाद्यान्न अभाव भएको जानकारी पाएपछि हिजो तत्काल राहत लिएर जान थालेको जिल्ला प्रशासनको राहत चोली समेत थप खाद्यान्नको व्यवस्था गर्नुपर्ने जनाउँदै शनिबार मात्र स्व क्षेत्रमा खाद्यान्न वितरण गर्न जाने बताएको छ विस्थापित परिवारहरूलाई गाउँनीहरूले खाद्यान्न संकलन गरी खानको व्यवस्था गरे पनि गाउँमा समेत खाद्यान्न अभाव हुन थालेको जानकारी पाएपछि रेडक्रस र अन्य निकायको समन्वयमा थप खाद्यान्नको व्यवस्था गरी शनिबार राहत वितरणको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे बताउनु भएको छ ठाउँ ठाउँमा पहिरो गएकाले भरिया मार्फत राहत बोकाएर लैजाँदा समय लाग्ने उहाँले बताउनु भएको छ रकम अभावका कारण क्रिया गर्न नपाएका परिवारलाई पनि शनिबार क्रिया खर्च बापतको रकम उपलब्ध गराइने घिमिरेले बताउनु भएको छ जिल्लाको उत्तर पहाड़ी क्षेत्रको दुर्गम स्थानमा रहेका दुई गाविसमा पुग्ने बाटोहरू पहिरोले अवरूद्व खाद्देन धुवानी में समस्या देखी वर्षा का कारण राकाचूली गावि नम्बर नंबर चन्दन चंदनटार का घर, रुट गावि का सात घर पहरो में पूरी शक्तिखोर एकका सुनबीर चेपाङले यसपटक चालिस चिउरीका बिरूवा रोपेका छन् गत वर्ष रोपेका विरूवाले उनलाई अहिले दिनको पाँच भन्दा बढ़ी कमाई दिइरहेको छ उनको नाङ्गो डाँडा पाखाहरूमा अहिले हरियो चिउरीका बिरूवाहरू रहेका जसले गर्दा पहिरोको डर पनि पूरा हटेको बताएका छन् मात्र होइन शक्तिखोर एक दुई र तीनका नाङ्गो डाँडाहरू यति बेला चिउरीको बिरूवाले भरिएका छन् भने यसको आन्दमीले त्यहाँका चेपाङहरूको जीवन स्तर उक्कासिएको छ जी एफ्रा एसजीपी को सहयोगमा युवा समाज नेपालले शक्तिखोर गाविसमा चितवनको चिउरी चेपाङ र चमेरो भन्ने नाराका साथ चिउरी रोपण कार्यक्रम गरेपछि त्यहाँका चेपाङको दैनिकी फेरिएको हो पहिला रोक काटेर दाउरा बेच्ने चेपाङहरू अहिले चिउरी रोपेर वन संरक्षणमा जोटेका छन् चिरू त अमृत रहेछ हरेक चीज काम लाग्ने शक्तिखोरको पूर्णबहादुर पर्साले बताएका छन् उनले यसपटक एक सय चालिस रोपेका छन् चिउरी भित्रको बिहा बढ़े उपयोग हुने यसबाट साबन बनाइने सामन उद्योगले चिउरीको बिहा किन्न थालेपछि चिउरीको उत्पादन हुन थालेपछि सोभेकका चेपाङहरूको आय स्रोत बढ्दै गएको छ चिउरी चेपाङको अनिकालको साथी भएको छ भिरालो डाँडा भरि फैलिएको चिउरीको हरियो घाँस आउन थालेपछि उनीहरूले बाख्रा पालन पनि गर्न थालेका छन् र्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेकपा माओवादीले आजबाट देशैभर निर्वाचन बहिष्कार अभियान शुरू गरेको छ यसले के मंगिर चारमा निर्वाचन होला ए जुनसुकी हालतमा हुन्छ बी हुन सक्दैन सी भन्न सकिन्न अर्पण जन आवाज मत दिन सकने जिस को संक्षिप्त स्वरूप आर एपरी एक स्पेशलएल पोल टाइप गरी, लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न वैंतालीस पचपन में पठान सकूने अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन में प्रस्तुत करने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 ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राोन नंबर सड़सठी मोबाइल नंबर अन्ठानबे पांच पचास एकसठी सात सौ तिरचाली स्थानीय समाचारको अन्त्यमा छौं तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासूका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी चर... त्रिसठी तीन सय तीस प्याक्स नम्बर सुन्ना छपन्न पाँच त्रिसठी तीन सय सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण त अर्पण सबैका लागि सुधैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लू रेडियो पनि संसारभरि केही साथ सुनिरहनु भएको विहान बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल विमस्कार अर्पण स्थानीय समाचार को साथमा एटीट्यूड मल्टूलर्निंग एकेडमी मैथ साइ